तपाईका लागि आवाज साता को तबार दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मै घान्न नभुल्नुहोला तपाईँले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाहज र यो कार्यक्रम मेरो रचना असिनाले चुटेपछि झरेको फुल हुमा असिनाले चुटेपछि झरेको फुल हुमा बाढी आए भत्काएर सरेको पुल हुमा बाढी आए भत्काएर सरेको पुल हुमा किन रोप्छौ तिमीहरू मलाई एक्लो पारे किन रोप्छौ तिमीहरू मलाई एक्लो पारे अन्जानैमा गरेको भुल हुमा बाढी आए भत्काएर सरेको पुल हुमा किन लाग्छ मेरै पछि सारा दुनिया किन लाग्छ मेरै सारा दुनियाँ एउटा सानो घरको कूल हुमा बाढी आए भत्काएर सरीको पुल हुमा उपहारमा गाली दिन्छौ बेजेतको माला भिराई उपहारमा गाली दिन्छौ बैजेतको माला भिराए सोच पहिला यही समाजको हुलोमा असिनाले चुटेपछि झरेको फुल हुमा किच्याउ अझै मेरो टाउको सक्दिनँ म केही गर्न किच्याउ अझै मेरो टाउको सक्दिनँ म केही गर्न जिउँदो लास भई मरेको मुलहुमा बाढी आएँ भत्काएर सरको पुल हुमा असिनाले चुटेपछि झरेको पुलो हुमा बाढी आए भत्काएर सरेको पुल हुमा नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ साहित्यिक मनहरूमा आज पनि दर्पण पारेका मित्र विष्णुसँगै तपाईँकै साहित्यिक मित्र दिपेन्द्रको स्वागत छ तपाईँ सुनिराख्नुभएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरि एकै साथ सुनिराख्नुभएको छ असिनोले चुटेपछि झरेको फुल होमा बाढी आए भत्काएर सरको फुल होमा किन रोप्छौ तिमी मलाई एक्लो पारी अन्जानै म गरेको भुल हो म वास्तवमै मानिसले नै गर्छन् भुल अनि एउटा भुलबाट नै हामी सिक्छौँ अनि असिनाले चुटेपछि झरेका फुलहरू अनि बाढी आएर भत्किएका भत्काएर लगेको फुल अनि त्यही फुलसरी बनेको जिन्दगीमा समेटिएको एउटा गजललाई उत्थान गरेँ मैले कार्यक्रमको सुरुवातमा नै असफल सुमन जीले पठाउनु भएको थियो कोटाङदेखि उहाँको यो रचनालाई तपाईँमा सहवार गरे आज पनि तपाईँसँगै भलाकुसारी गर्नको लागि तपाईँसँगै बोल्नको लागि तपाईँकै त्यो दिलभित्र तपाईँकै त्यो मनभित्र बस्नको लागि बस्न सफल कार्यक्रम कार्यक्रम मेरो रचनाको यो बसाइलाई लिएर आएका छौँ आज तपाईँका रचनाहरूलाई म स्थान दिने भन्दा पनि तपाईँकै तपाईँले नै रुचाउनुभएका साहित्यिक सर्जकहरूको बारेमा कुरा पनि गर्ने गर्छौँ हामी महिनाको बार, महिनाको अन्तिम शनिबार आज तेही रूपमा हामी कार्यक्रम लिएर उपस्थित भएका छौँ आजको कार्यक्रममा एकजना अतिथि आइपुग्नु भएको छ सा, एकजना साहित्यकार त्योभन्दा अगाडि हामी एउटा मिठो आवाज सुन्छौँ त्यसपछि साहित्यकार यदुनाथ भट्टजीसँगको कुराकानीलाई कार्यक्रममा जोड्ने नै छौँ एकैछिन यो मिठो ग गजल आवाज तपाईँ सबै सबैको लागि त्यसपछि यदुनाथ भट्टजीसँगको कुराकानीलाई जोड्नको लागि म उपस्थित हुनेछु हजुर कहा ज एकदमै आफूले त्यो चाहिराखेको मान्छे हुन्छ हाम्रो दिलभित्र बसेको मान्छे हुन्छ त्यही मान्छेको आवाज सुन्दा अवश्य पनि हामीलाई यस्तो खालको प्रश्न यस्तो खालको अवस्था आवाज हुन्छ नै तपाईँलाई पनि हुनसक्छ मलाई पनि हुनसक्छ हामी सबैजनालाई यस्तो खालको प्रश्न उठ्न सक्छ तपाईँलाई त्यो मन पराएको मान्छेको आवाज सुन्नको लागि आतुर हुन्छौँ तर त्यही आवाजबाट हामी अलिकति टाढा पुग्दा अनि मनमा ती गुम्सिएका साहित्यिक रचनाहरू पुग्न पुग्छौँ र साहित्यिक रचनामा हामी आफ्नो जीवन्त कहानीहरू बटुल्छौँ समाजका यथार्थ घटनाहरूलाई बटुल्छौँ त्यही घटनाहरूलाई टपक्क साहित्यमा टिप्छौँ अनि त्यही रचना मार्फत हामी एक्लिय अर्कालाई सुनाउँदै समाजमा आउने गर्छौँ बाहिर ल्याउने गर्छौँ र हामी शब्द शब्दको कुरा गर्छौँ यो स्थानमा रहेर शब्द कति पिरामिडभित्र उभिएर हामी केही शब्दका कुरा गर्छौँ अक्षरका कुरा गर्छौँ कथाका कुरा गर्छौँ अनि तपाईँका जीवन कथाहरूका कुरा गर्छौँ आज त्यही अनुरूप हामी कार्यक्रम मेरो रचनाको बसाइँलाई लिएर उपस्थित भएका छौँ कार्यक्रममा आज मसँग अतिथि हुनुहुन्छ साहित्यकार यदुनाथ भट्टजी उहाँ गोर्खाका साहित्यकार हुनुहुन्छ र केही समयदेखि उहाँ चितवनमा बसोबास गर्दै आइराख्नु भएको छ र म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ यदुनाथजी कार्यक्रम छ सुनाउनुहोस् नयाँ नौलो खबर के छ ठिक छ पहिला म गोर्खाबाट आएको जेठको 26 गते आएको थिएँ गत साल उनसत्तरी साल आज टक्कै एक वर्ष भयो एक वर्ष भइसक्यो है अनि चितवनको साहित्यिक माहौलमा गोलमेल हुने अवसर पाएँ र बेला बखतमा रेडियो अर्पण मार्फत आफ्ना रचनाहरू पस्काउने अवसर पाएको छु यसलाई मैले धेरै आभारी मानेको छु सुरुवातमै हामी लाग्यौँ हाम्रो इदुनाथजीको जन्मभूमि अब पृष्ठ हुन्छ नि आफ्नो जीवन कथाहरू हुन्छ व्यथाहरू हुन्छ त्यही बारेमा हामी एकैछिन कुराकानी गरौँ तपाईँको जन्म चाहिँ कुन ठाउँमा भयो कसरी भयो र कसरी यो साहित्यिकतर्फ लाग्नु भएको छ यो एकैछिन बताइदिनु दुई हजार साल फागुन अठार गते गोर्खा जिल्लाको तान्द्रङ गाविस वान नम्बर ओखले भन्ने ठाउँमा मेरो जन्म भयो ओखले भन्ने ठाउँमा हजुर बुबा टिकाराम भट्टा आमा नन्दमाया भट्ट को म जेठो छोरा आ, को रूपबाट र जन्मिएँ र हामीहरू त्यो गाउँमा त्यति बेला त्यति पढ्नुपर्छ भन्ने वातावरण अलिक कम थियो चार पाँच कक्षा पढेपछि सामान्य चिठी सिठी लेख्न सक्ने भएपछि त भइहाल्यो नि के चाहिन्छ देवी सबैका छोराहरूले पढेर कहाँ गएर जागिर खाने भन्ने चलन बढी थियो बढी चलन त्यस्तै र मैले छ कक्षासम्म श्रीसिद्ध कालीनी बाबीमा पढेर दुई वर्ष पढ्न छोडेँ र पछि फेरि पढ्नुपर्छ भन्ने जागरण ममा आएर र मैले संस्कृत पढेर संस्कृतबाट उत्तर पास गरेँ र अहिले म संस्कृतबाट नै ज्योतिष कर्मकाण्ड आदि कामहरू गर्छु र नेपाली साहित्यमा छन्दोबद्ध रूपबाट कलम चलाउँछु छन्द विधाबाट चाहिँ आफूले कलम चलाउँदै हुनुहुन्छ साहित्यिक रचनाहरू केर्दै हुनुहुन्छ तपाईँले एउटा प्रश्न सोध्न चाहन्छु अब छ कक्षामा चाहिँ पढाइ छोड्नुभयो भन्नुभयो ज्ञापन गरि गर्नुभयो के कारणले कस्तो अवस्था आएर हो कि के समस्या परेर कि कसरी पढाइ छोड्नुभयो त्यति त्यहाँको माहौल नै त्यस्तो थियो उन्चालिसजना साथीहरू हामी कक्षा छमा पढ्थ्यौँ र जसमध्ये नै रेगुलर आफ्नो पढाइलाई अगाडि बढाउनु भयो अरू साथीहरू कोही इन्डियातिर लाग्नुभयो कोही खेती किसानमा लाग्नुभयो त्यस्तै माहौलै त्यस्तो थियो र पछि पढ्नुपर्छ भन्ने म भावनामा आफैलाई जाग्यो मलाई मेरो आमाले पनि धेरै साथ दिनुभयो र म फेरि पढाइतर्फ अगाडि लागेँ अब सोध्न चाहन्छु फेरि अर्को कुरा तपाईँलाई तपाईँको परिवारमा चाहिँ घर परिवारमा आमा बुवामा साहित्यिक कुराहरू हुन्थ्यो कि हुँदैन साहित्यिक माहौल चाहिँ कस्तो थियो परिवारमा हामी नितान्त गाउँ बसेको एउटा किसान परिवारको मान्छे हुँ म मा चाहिँ साहित्यिक माहौलहरू हुन्थ्यो हु। र जिल्लामा आएर साहित्यिक माहौलहरू मैले मा जब छ फेरी फेरि पुनः श्री दुल्लभच्च माघे घाम पेसालमा पढ्न थाले, अनि त्यहाँबाट साहित्यिक माहौल मेरो सुरु भयो र म जिल्लामा विभिन्न कार्यक्रमहरूमा भाग लिन थालेँ र पढ्नुपर्छ साहित्यिक सिर्जना गर्नुपर्छ साहित्यिक एउटा मन अब साहित्यिक एउटा साहित्य भनेको समाजको ऐना हो त्यो ऐनाले समाजमा भएका कुराहरू सबै देखाउँछ र साहित्य सृजन गरेपछि आफ्नो मन हलुङ्गो हुन्छ भन्ने कुरो पनि मलाई थाहा भयो अब त्यो पीडाहरू हुन्छ जति पनि हाम्रो मनस्पटलमा चाहिँ गुज्रिएर राखेको त्यो भावनाहरू हुन्छ त्यो भावनाहरूलाई चाहिँ टपक्की टिपेर हामी साहित्यमा ल्याउने गर्छौँ हजुर अनि त्यही साहित्य मार्फत चाहिँ आफ्नो नामलाई चाहिँ अगाडि बढाउनको लागि हामी सहयोग पाउँछौँ नै र तपाईँलाई यो साहित्यिकतर्फ चाहिँ उन्मूलन गर्नको लागि साहित्यिकर्फ अघि बढ्नको लागि चाहिँ कसको सहायता मिल्यो कसरी चाहिँ तपाईँ यो माहौलमा चाहिँ जन्मिनुभयो हुर्कनुभयो के छ कस्तो सुरुमा त साहित्य सृजना गर्ने कुरो मलाई मेरा गुरु लेखनाथ खनालजी मैं उत्प्रेरणा दुन राहित्य सृर्जना करें साहित्य सृजना करने क्रम में मैं हिड़ि रख मेला आर एरडिस ग्रामीण स्वावलंबन विवास केन्द्र भस्था में जागिर खाँथे एकजना महिला पीड़ा पोख्भ अपन पीड़ा पोखी सके मैं पीड़ा सर्लक्क छंदोबद का रूपड़ कविता में उतारे रही मेरो कविता लेखने एटा शुरू भो कार्यक्रम में हमी रही राख ए रचना सुनाऊ ये बसम रहे कुछ रचना सुना, हैं रहे रहे। रचना सुना मैले पैला रचना सुरू कर अब एकजना महिला को पीड़ा लंद में उतारे थे इस मैं पैला वाचन कर अरुब कविता अरु रचना वाचन करज महिला को पीड़ा हेरा कस्ट पीड़ा थी हे बा मत छोरी हूँ हजूरा को छोरी भराई दुखाई मन में सोचे चिंता करी एउटै हो खुनयो नसार पिँडुला एउटै छ भित्री हरि छोरी जन्मिछ लौ भनेर मनले ढिकार मान्दै अनि का पथमा मजान्न बल्लौको दिन्छ पिण्डै भनी यस्तो यो रचना गरेर किन हो सारै उराठै बनी तिमरा ती मनका हटाऊ बलती कम हुन्न छोरी पनि हुन्सी त भकुटी गरेर महिमा सारा प्रख्यातै थिए के होला जगमा छपुत्र भने त्यो कर्तव्य भुलिदिए के होला हो जब तो के होला जगमा छपुत्र भने त्यो कर्तव्य भुलिदिए पढ्ने लेख्ने जब मन थियो खोज पराई लागे बाटो बरबर बर गरी मुठुगाँठो गराइ जातो जातोहरूसित बिते आज मेरा तरेली सुक्दै छाती भल गरी झारछासु सुपरेली, दाजु भाइ सहरतिर छन् आज एउटी मचेली बोकी डोको दुरु दुरु गरी रुन थाल्छु अकेली स्वामी मेरा दिन दिन सदा ताश खेली रमाई हिड़छन सारा लुरूलुरू गरी कमाई, छक्सी खाई बकबक बक गरी आई घर पसेर, पसर लाटो टील टील परी मरना खोज्न डसर यारा विपत मरका हजार भनाइलाई जस्ताको उतारे त्यहाँबाट मैले कविता वास्तवमा यो कविता एकदम मार्मिक छ आफ्नो जीवन कहानीसँग मिल्छ धेरै समाजमा हामी देख्ने गर्छौँ हामीले समाचार पनि सुन्ने गर्छौँ पत्र पत्रिकामा धेरै समाचारहरू छापिन्छन् जब छोरीलाई विवाह गरेर पठाउँछ अनि छोरी अर्काको घरमा पुग्छ र त्यही आफ्नो छोरीको श्रीमानले बेलुका चाहिँ बिहान दिउँसो अब काम गरेर ठाउँबाट चाहिँ आएर रक्सी खाएर आउँछ कि अब जे खाएर आए पनि होइन अलि पीडा दिएका कुराहरू हामीले सुन्न पाएकै हौँ र त्यस्ता कुराहरूलाई टपक्क टिपेर तपाईँले सिर्जनामा चाहिँ ल्याउनु भएको छ यस्तो खालको सिर्जना लेख्नको लागि चाहिँ कसरी प्रेरणा आउँछ कसरी त्यो भावना चाहिँ कसरी टिप्नुहुन्छ तपाईँले यो मैले अघि नै सरलाई भने साहित्य भनेको समाजको ऐना हो समाजमा जस्तो देखिन्छ अनि अर्को रचना सुनाउनु हुन्छ कि भनेर सोध्यो भने कुन चाहिँ रचना सुनाउनुहुन्छ फेरि मसँग फुटकर रचनाहरू धेरै छन् सर म रचना वाचन गर्दै जाउँ सुरुमा बाल अधिकार भन्ने एउटा उपजा उपजाति छन्दको कविता हुन्छ सुरु गरौँ यो पनि गरिरहेको छु भविष्य रेखा नव बाल मान्छे नयाँको गर या म माटो धरती रसाई, म राख्छु देशै सबै हो हँसाई म सानो मान्छे नवजात बाल शृङ्गार राम्रो गरिआ पाल संसारमा सुन्दर बाल भन्छु भविष्यवाणी गरिआज भन्छु पढेर राम्रो अनि ज्ञान खोजी महत्त्वपूर्णै नवमार्ग रोजी खुला बाटो गतिलो कुरामा बुझे म बोली बनुला महान अवश्य पनि त्यो आफ्नो बच्चालाई हुन्छ आफ्नो छोराछोरी सन्तानलाई चाहिँ सानैदेखि राम्रो कुरा सिकायो भने अवश्य पनि पछि गएर जीवनमा लागु गर्न सक्छ र हामीले धेरै पुस्ताहरू देखिराखेका छौँ धेरै समाजमा चाहिँ यस्ता खालको कुराहरू देखिराखेका छौँ कि सानैदेखि नै आफ्नो बालबच्चालाई चाहिँ नसिकाएको कारणले गर्दा कोही गाँजा खाने चुरोड खाने रक्सी खाने यस्ता धेरै समस्याहरू झेल्दै आएका छौँ र यस्ता समस्यालाई चाहिँ हामीले सानैदेखि सिकायौँ भने सानैदेखि यस्तो गर्नु हुँदैन है सूर्य अगाडि बढ्नुपर्छ भने जीवनको त्यो पर्दा चाहिँ देखाइदियो भने भविष्यको कुरा सिकाइदियो भने अवश्य पनि भविष्य देख्न सक्छन् छोराछोरीले पठाइन होइन र अर्को रचना कुन चाहिँ सुनाउनुहुन्छ म चितवन भनेर चितवनमा आइसकेपछि मैले चितवनलाई के दिन सकेँ त एउटा सानो एउटा साहित्यिक चिनाऊ भनेर म गोर्खा गइसकेपछि पनि चितवनलाई चिनाएँ चिनाउने काम प्रयत्न गरेका छु चितवन बसेर पनि मैले गोर्खालाई चिनाइरहेको छु त्यहाँ बसिरहेको छु र मैले एउटा मन्दाक्रान्त छन्दमा सानो चारवटा श्लोक कोरेको छु सारा चितवन चोली अग्लो हिम शिखर भानु घुम् शिराई हे शोभा अति मन छुने लग् राो शिराई सौरा हात्यो बनहरित माघ गैड़ा चढ़ पी धेरे थर रमी रमी गान मीठो करती सब तिर समथर भूमि बोक प्यारे हजार म्रोति मन छुने लगे टाड़ी बजार नारायण घाट भरतपुर देश मध्य फुरुक मीठो गाना हर बखतमा लोकबाका बाका जुरुका लालू पाते मखमली टिपी मत तिम्रो सीघारी सेतो परदाही मगिर मुनी लामू केश कस्त राो चितमन ओहो अन्नबाली फले देश भर म चितम भनी नाम धेरे चले गो भाषाधर्म सब तिर निकाम मध्य अगाड़ी जु आखा चितमन महादेश मध्य अगाड़ी भाषा धर्म ही सब तिर निक मध्य अगाड़ी का चित मन महादेश मद्दे अगाड़ी वास्तवमा यो चितवनको बारेमा चाहिँ कोरिएको रचना चितवनको वास्तविक तस्विर लेखिएको छ यो रचनामा नेपाललाई चाहिँ धेरै जात जातिको फुलबारी धेरै स्रष्टाहरू पनि छन् र साहित्यमा पनि धेरै विधाहरू छन् र ती विधाहरूबाट तपाईँ एउटा विधालाई समात्नु भएको छ र तपाईँलाई मैले सोधेँ भने उखान हुन्छन् जति पनि साहित्यिकतर्फ नै पर्छन् यो पनि अनि त्यसै अर्को थाङ्का हुन्छन् त्यस्तै हाइकुवाहरू हुन्छन् यो हाइकुहरू चाहिँ लेख्नुहुन्छ कि हुँदैन म हाइकु लेख्छु सर हाइकु लेख्नु हजुर छंदोबद साहित्य छंद साहित्य न हो हई अभी अब साहित्यिक कार्यक्रम में अब चित आए धर साहित्यकार भेट होने अवसर भो धेरे ठाव जान पाइव रजकल आजकल धरें साथी चिन्न था फलाठ साहित्यिक कार्यक्रम छह भन्न हाँ कतिपय संघ संस्था ने पत्रचार्न भाग र हाइकु चाहिँ धेरै वर्ष पहिला मैले एकजना साहित्यकारको एउटा हाइकु पढेको थिएँ एउटा हाइकु निकै राम्रो लाग्थ्यो मलाई तिम्रो मायामा अझेल कमी पाउँछु तिम्रो मायामा अझेल कमी पाउँछु सायद लोड सेडिङ भएर हो यस्तो खालको हाइकु पनि मैले पढ्न पाएको थिएँ र निकै सुन्दर सुन्दर हाइकुहरू हुन्छन् यो साहित्यतर्फ पनि र तपाईँले लेख्नु भएको हाइकुहरू सुनाउनु एकचोटि ल उपहार छ जिन्दगी तिमीलाई मुस्कान देऊ उपहार छ तिमीलाई जिन्दगीभरि मुस्कान देऊ उपहार छ जिन्दगी तिमीलाई मुस्कान देऊ चल भए किन्तु माया छ गाडा कसरी भनौ चञ्चल भए किन्तु माया छ गाडा कसरी भनौ आँखाले बोले दिव्य मणि लुकाय कस्ति पापिष्ट आँखाले बोले दिव्य मणि लुकायौ कस्ति पापिष्ट अब देखियो आदर्श नछाँट है कसम खाऊ अब देखियो आदर्श नछाँट कसम खाऊ तिम्रो र मेरो जिन्दगीको चाहना पुरा पुरा हुने भयो तिम्रो र मेरो जिन्दगीको चाहना, पुरा निकै ले खो, सुन्दर तरिकाले लेख्नु भएको छ त्यो आफ्नो मायालुको जिन्दगीहरू कोरिएको कुराहरू छन् अनि देशको वास्तविक कुराहरू छन् अनि निकै सुन्दर हुन्छ नि यस्ता हाइकोहरू थन्काहरू चाहिँ टच मान्छेलाई चाहिँ मन छुने खालको हुन्छन् त्यो मनभित्रको कुरालाई चाहिँ यताउताबाट चाहिँ टचलाएर चाहिँ छुने कुरा खालका हुन्छन् त्यसै गरी छेस्काहरू पनि हुन्छन् अलिकति मान्छेले घोज्ने कुराहरू पनि साथीहरू निस्किन्छन् नि, है र निकै सुन्दर आएकोहरू चाहिँ तपाईँले वाचन गर्नुभयो हामी कार्यक्रमको निकै उत्तरार्धतिर पनि छौँ हामीसँग केही समय मात्र बाँकी छ 10 बजेर सडचालिस मिनट गइसकेको छ र केही भलाखुसारी गर्न चाहिए मै यो बसाइमा रहेर तपाईँसँग र त्यसै गरी अर्को रचना सुनाउनुहुन्छ कि भनेर सोध्यो भने कुन चाहिँ रचना सुनाउने फेरि मैले वृद्ध सम्मान भन्ने एउटा छन्दमा कति वर्षको हुनुभयो उमेरसम्म आइपुग्दा रचना लेख्ने समय आइपुग्दा तपाईँलाई सोध्न चाहे कति वर्षको उमेर हुनुभयो तपाईँ म अहिले त्रिचालिस वर्षको उमेर हुनु भइसक्यो सुन यो वृद्ध सम्मान शीर्षकमा लेखिएको एउटा अमूल्युचु गर आफ्नै पौरखले बचाई गरको कोदो मकै धानमा धेरै दुःख सहे कस कसेर पटुके सन्तानकै ध्यानमा बच्चा पन्न गए पढेर उसले चिरला नयाँ बादल नाना सोच गरी तरङ्ग मनमा मर्का सहे दलदल आमा झन झननी सुती नसुती सन्तानकै चिन्तन भोकै प्यास पनि कदापि नबनी रोगी बनिन्झन्झना टुकरा झै मुटुको सजाय दिलमा छोटो छ निन्द्रा पनि लाखौँ कष्ट सैन अचम्म ममता सन्तान मेरा भनी छोरा नाति पुगुन विशाल पदमा यो सोच मात्रै हुने कस्तो सोचाहा अनन्त मनमा आकाश जस्तै छुने उनका भाव बुझौं अज्ञात ननऊं सेवा करदमा सोच मान कर असाध्य रित बोली मिठो भैकन आशीर्वाद दिने सुकर्म गरिने घर उज्यालो कति सेवा धर्म भनी कई जगम अस्थि हो संपति सेवा धर्म भनी वास्तवमा यो वृद्धहरूको बारेमा कोरिएका रचनालाई तपाईँले सुनाउनुभयो र हामीले धेरै समाचार सुने गर्छौँ अस्ति भर्खर एउटा घटना घटेको थियो आफ्नो छोरीले चाहिँ आफ्नो बुवालाई सम्पत्तिको लागि मारेका कुराहरू पनि आउने गर्छन् यस्ता अवस्थामा चाहिँ हामी धेरै पछाडि छौँ कि सायदले यस्ता कुराहरू बोल्दा बोल्दै हामीले देख्दा देख्दै समाजमा यस्ता धेरै घटनाहरू घटिराखेका छौँ छन् र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ र दिपेन्द्र भाइले यस्तो खालको प्रश्न चाहिँ गरेको भए मैले यो प्रश्न यो उत्तर चाहिँ दिने थिएँ भन्ने के छ कि तपाईँसँग प्रश्न उत्तर मसँग अब मैले अघि नै भने समा हो साहित्यिक साहित्य भनेको समाजको ऐना हो समाजमा देखेको कुराहरू आएर भन्ने हो है समाजको कुराहरू टिप्दा टिप्दै पनि अब साहित्यतिर पनि धेरै समस्याहरू विवादहरू अनि विकृतिहरू भिडियो छन् र अरूको साहित्यलाई चोरेर चाहिँ अरूको ना, नाम आफ्नै नाम राखेर चाहिँ बाहिर ल्याउने प्रचलन पनि धेरै बढिसके बढिराखेको छ यस्तो अवस्थामा चाहिँ तपाईँ के गर्नुहुन्छ नि त्यो एकदमै बाबु अब सरले भन्नुभएको कुरो ठिक हो र एउटा कुरो हाम्रो हाम्रो एउटा भनाइ नि ढाँटेको कुरो र फाटेको कुरोले त्यो धेरै बेर तग्दैन भन्ने कुरो छ नि एकदम आफ्नो रचना छ भने आफू कहाँ जहाँ कहीँ गएर पनि रक्न सकिन्न अर्काको चोरेर त के हुने हो र त्यस कारणले हो धेरै रचनाहरू चोर्ने चलन धेरैको छ एकदम छ आफ्नो नाममा अर्काको त अब टाढाको मान्छेको अथवा नचिन्ने मान्छेको रचना लिएर आएर आफ्नो नाममा राख्ने आफ्नो नाममा छपाउने आफूले वाचन गर्ने कुराहरू धेरै भइरहेका छन् तर त्यो अघि नै मैले भने कार्यक्रमको निकै अन्तमा छ भने उठ्नुपर्छ भने दर्पण पारिका मित्र विष्णुबाट सङ्केत पाइराखेको छ उठ्नुपर्छ उसैबाट अन्त्यमा मैले भन्न बिर्सेका सोध्न बिर्सेका केही छ भने रचनाहरू छोटो छन् भने त्यो छोटो रचना चाहिँ एकचोटि सुनाउँ त्यसपछि हामी बिदा मागौँ हजुर हुन्छ म अब गीत गाउन चाहन्छु एउटा सोच्छु है तलपल छ ढलपल ढलपल छल पल ढलपल छ आज डुबुनै लाग्यो नेपाली जहाज कसको घर सहरमा छ कसको ओठमा लाली कसको घर सहरमा छ कसको ओठमा लाली कसको भुँडी ठुलो भएको छ यसमै ध्यान छ खाली ढलपल ढलपल छ आज डुबुनै लाग्यो नेपाली जहाज कुन हो काचा कुन होमणि कुन हो श्रिखण्ड कुन हो काँच कुन होमणि कुन हो श्रिरी खण्ड के के कसी लगाउने हो मान्छे हल्महलिन्छ ढलप ढलपल छ आज विकृतिमा दौडेछ समाज ढलपल ढलपल देख्दैछ वास्तव हाम्रो देश, देश नै ढलपल ढलपल ढल्किन लागेको हो कि जस्तो पनि लाग्छ हामीलाई धेरै समस्याहरू देशमा झेलिराखेको छ र हामी कार्यक्रमको अन्त्यमा छौँ र अन्त्यमा केही भन्न बिर्सेका केही भन्न मन लागेको कुराहरू छ भने राख्नु होला यहाँसम्म रेडियो अर्पणमा आएर मेरा रचनाहरू पस्किदिने अवसर दिपेन्द्रजीले दिनुभयो यसको लागि म धेरै आभारी छु मैले अघि नै निवेदन गरेँ म आज आएको चितवनमा प्रवेश गरेको एक वर्ष भयो आउँदा आउँदै मैले मेरो आउने चितवन आउने महसुस पूर्व तयारी थिएन आउँदा आउँदै मलाई चाहिँ रत्नगर तिन निवासी शान्तिचोक निवासी विष्णु सिलवाल सिलवाल सिलवाल फर्निचर उद्योगका सञ्चालकले उहाँले मलाई चाहिँ धेरै सहयोग गर्नुभयो उहाँकी श्रीमती मिठु सिलवालले धेरै सहयोग गर्नुभयो र मलाई साहित्यिक रचनामा और मेरे आप ज्योतिष कर्मकांड को पेसा में सहयोग ने कृष्ण था मगरजीवला धीरे धीरे धन्यवाद दीद म यो रेडियो अर्पण में निवेदन करते बिदा हो हुन्छ यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टिन्छौँ है त नमस्ते उहाँसँगको कुराकानी सँगसँगै अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आएका छौँ र अर्को हप्ता अवश्य तपाईँ र मेरो भेट हुने नै छ र एक बजेपछि कार्यक्रम अर्पणको चौतारी आउनेछ आजबाट तपाईँलाई भेट्नको लागि आउने नै छु म र त्यतिन्जेलसम्मको ला लागि सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद यतिन्जेलसम्मको लागि र प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्र विष्णुलाई पनि आभार प्रकट गर्दै साहित्य र सिर्जनाको सदैव हामीले सम्मान गरौँ संरक्षण गरौँ नमस्कार तपाईँको बाँकी एउटा घाउ दुईटा भए दुई दुना चार भए एउटा घाउ दुईटा भए एउटा घाउ दुईटा भए हजार खाए आनी गजलकार भाई तारा चोट हजार खाए आनी गजल कार भैम हे तारा चोट हजार खाए आनी गजल कार भाई हजूर चोट हजार खाए आनी गजलकार भाई हजूर चोट हजार खाई आनी गजलकार भाई हजूर चौथ हजार खाई रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा तपहर के चीर अस्पताल ओम साइरम अस्पताल का